घोषणा करने तैयारी में आपू बढ़ा हिजो मंत्री परिषद का अध्यक्ष क्रीटा रेग्मी ने कई मंत्री सलाह करवाचन को मिति तोक्श में पुर्या निर्वाचन को मीति घोषणा करते दलहर को बीच सहमति होना न अथवा दलहर को बीच जसरी वार्ता संवाद रि को पहल कर अथि में चुनाव को माहौल बनाने को, को जसरी अगाड़ी बढ़ु पर्थ तू निष्कर्ष में सरकार अना पुगे दलहर सर्तई सर्त अगाड़ी सारे सरकार निर्वाचन को मीति घोषणा करने तैयारी में जुटे रिजो सरकार को एक मंत्री मा कला मा को ने तो स्पष्ट रूप में रिपोर्टर्स क्लब में भन्न भाई अब सरकार ने निर्वाचन संबंधी अध्यादेश राष्ट्रपति कहाँ पुर्यावनी यो अध्यादेश सरकारले पुर्याउने निष्कर्षमा आफूलाई पुर्याएको छ साँच्चै कि अब के होला त आज उच्चस्तरीय राजनीति समितिको बैठक पनि बस्दैछ यो समितिको बैठकले के गर्ला त चुनावको मितिको बारेमा आज हाम्रो बिचमा यतिखेर हुनुहुन्छ बाँडीवशमा म ऋषि साथमा नेपाली कङ्ग्रेसका प्रभावशाली नेता डाक्टर राम शरण मत डरसाब यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु धन्यवाद अब संविधान सभाको निर्वाचनको मिति घोषणा गर्नको लागि सरकार तयारीमा जुटेको छ दलहरुमा को बीचमा किन सहमति हुन सकेन के सहमति हाम्रो बीचमा निर्वाचनको मिति घोषणा गर्नुपर्छ भन्ने बारेमा त सहमति नै छ नि तर पनि केही शर्तहरु आएको छ नि त अहिलेको स्थितिमा कल्ल के एक एक शर्त राखेर आकेकी माओवादी पार्टीले साना दलहरुले अरूले शर्त राखून जस सम्म नेपाली कांग्रेसको छिने सवाल छ हामीले कुनै पनि शर्त राखेका छैनौ हमें निर्वाचन आयोग ने जसरी यह अध्यादेश को मसौदा पठा निवाचन संबंधी अध्यादेश तो अध्यादेश समय में जारी करू निर्वाचन घोषणा करवाचन को लगी आवश्यक पड़ने निष्पक्षता सुनिश्चित कर आवश्यक पड़ने पूर्वाधार तैयारी कर चाँडो एक्ट गोर त्यस कारण हाम्रो कुनै पनि शर्त छैन हाम्रो शर्त केही छ भने निर्वाचनको तयारी राम्रोसँग गर्नु पऱ्यो भन्ने शर्त मात्रै हो तर पनि अहिलेको स्थितिमा थ्रेस राख्ने कि नराख्ने भन्ने विवाद त छ नि दलहरूको बिच राख्ने नराख्ने थ्रेस होल्ड त पहिले राख्ने भन्ने र हामीले पनि सल्लाह दिएका हौँ र निर्वाचन आयोगले पनि थ्रेस होल्डको आवश्यकताबारे स्पष्ट भएर फ्रेसबल राख्ने प्रावधान राखेको छ त्यो हाम्रो शर्त होइन नि हामीले त समर्थन गरेका हौ तर पनि एकीकृत माओवादी हर... पार्टीले त यसलाई अस्वीकार गरेको छ नि साना दलले पनि एकीकृत माओवादीले कहिले के भन्छ कहिले के भन्छ एकीकृत माओवादीको हामी जिम्मा लिँदैनौ हामी नेपालमा स्वस्थ राजनैतिक पद्धतिको विकासको पक्षमा छौँ यहाँ चाहिँ नि पचासौँ दल भएर फेरि चाहिँ नि यो संसदमा अर्को तमासा अर्को हङ्गामा र देशलाई एउटा अनिश्चितताको दिशामा धकेल्ने प्रयासमा हामी छैनौँ देशमा स्वस्थ राजनैतिक विकास हुनुपर्छ स्वस्थ राजनैतिक परिपाठी हुनुपर्छ र यो सन्दर्भमा निर्वाचन आयोगले जो प्रस्ताव पेश गरेको छ त्यसै भएर हामीले त्यसलाई समर्थन गरेका हौ त्यस कारण अरूले के भन्छन् अरूसँग सोध्नुहोस् तर पनि साना दलहरूले यसलाई अस्वीकार गरिसके डक्टरमा साना दलहरू भने कुन चाहिँ साना दलहरू मलाई थाहा छैन क्योंकि चाहे सालर भी यदि देश स्वस्थ राजनैतिक वििकस को पिपाटी में स्वस्थ पार्टी पद्धति को वििकस में उनके न्यूनतम चाहिए शर्त लेश में राष्ट्रीय पार्टी होने घोषणा करने अतिशत मत पर चीन ल्या नो च राष्ट्रीय पार्टी को रूप में कसरी गणना होना स र जुन प्रकारको विकृतिहरू विगतको संसदमा ल्याएको छ हामीले सबैले दे देखेको छौँ त्यसकारण चाहिँ सबैले यो सन्दर्भमा एउटा रेस्पोन्सिबल राष्ट्रिय दृष्टिकोण र दुर्गामी दृष्टिकोण अप्नाउनु पर्छ तर पनि अहिलेको स्थितिमा चुनाव चुनाव चुनावमा चुनाव सबै तयार हुन्छन् यदि जनतामा विश्वास हुने हो भने चुनावमा सबै जान्छन् आफ्नो शर्तमा चाहिँ चुनावलाई आफ्नो शर्तमा ल्याउनको लागि प्रयास गर्नु चाहिँ स्वाभाविकै हो माग स्वाभाविक हो चुनावको माहौल भएपछि सबै जनतामा विश्वास गर्ने दलहरू सबै चुनावमा जान्छन् अहिलेलाई चाहिँ फलानोले मानेर सबैले मान्ने माने सर मान्ने चाहिँ सल्युसन कहिले पनि हुन सक्दैन केहीको असन्तुष्टि हुन सक्छ त्यो असन्तुष्टिलाई व्यवस्थापन गर्न तर विगतको संविधान सभाको निर्वाचनमा छ नि यो व्यवस्था थिएन नि त डाक्टर महत अहिले किन चाहियो किन यो विगतको संविधान सभा विगतमा तपाईँले देख्नु पनि कति विकृतिहरू आए विकृतिहरू आएको देख्नु भएको छ कि छैन विगतको संविधान आयो तर पनि तिकेर यो भएको विगतको अनुभवबाट अनुभवको आधारमा सिकेका कारणले गर्दाखेरि चाहिँ निर्वाचन आयोगले पनि यो प्रस्ताव राखेको तर सरकारले त थ्रे छोड हटाउने त अब अब अब सरकारले के गर्छ सरकारको कुरो हो जहाँसम्म हाम्रो पक्ष छ हाम्रो हाम्रो सवालको पक्ष छ हाम्रो सुझावको प्रश्न छ हामी थ्रेस पक्षमा छौँ यदि सरकारले हटाएर नयाँ अहिलेको स्थितिमा छ नि अब चुनाव चाहिँ जुन किसिमको माहौल बनाउनु पर्ने हो नेपाल कम्युनिस्ट पार्टी माओवादीले जुन प्रस्ताव राखेका छ नि मोहन भैदेखि तपाईँहरू कसरी सहमति दिनु सबै कुरामा सबै कुरा सक्दैन जो जायर कुरा छ त्यसमा सहमति हुन सक्छ माओवादीलाई कसरी चुनावमा ल्याउनुहुन्छ चुनावमा उहाँहरू पनि विश्वास यो चुनावको पद्धतिमा विश्वास छ यो शान्तिपूर्ण बाटोमा उहाँहरू आउनुभएको भए उहाँहरू चुनावमा निश्चय नै भाग लिनुहुन्छ यदि शान्तिपूर्ण बाटोमा उहाँहरूलाई विश्वास छैन भने सायद चुनावमा भाग लिनुहुन्न त्यस मैले भनेको छु उहाँको लागि पनि यो परीक्षाको घडी हो उहाँहरू शान्तिपूर्ण बाटोमा आएको हो कि होइन निर्वाचनको बाटोमा आएको हो कि होइन हो भने उहाँहरू निर्वाचनको बाटोमा आउनुहुन्छ र अब राष्ट्रपतिले जारी गरिको आदेश नै भङ्ग गर्ने सरकार नै चाहिँ नै यो सरकारलाई अन्त्य गरेर यो, यो, यो राउन्ड टेबल यो गोल्डेज सम्मेलन गरेर नयाँ सरकार बनाउने भन्ने उहाँहरूको कुरो छ ती अमूर्त अमूर्त कुराहरू हुन् र त्यो अहिले सम्भव छैन त्यसका त्यो बाहेक अरू उहाँहरूका जायज कुराहरूलाई चाहिँ नै वार्ताद्वारा समाधान गर्न सकिन्छ र मलाई अन्त्यसम्म उहाँहरू चाहिँ निर्वाचनमा भाग लिन आउनुहुन्छ भन्ने विश्वास प्रधान न्यायाधीशले चुनावी सरकारको नेतृत्व गरिरहनु भएको छ भने सर्वोच्च अदालतबाट प्रधान राजीनामा दिनुपर्छ भन्ने वैद्यजीको भनाइ छ नि त होइन यी सबै तर्क पुराना भइसके ऋषिजी अब यी सबै तर्कलाई कति दोहोऱ्याउनुहुन्छ यी सबै कुरो यी पुरानो भइसक्यो यो टुङ्गिसकेको विषयलाई फेरि कसले के भन्यो भनेर त्यसमा टिप्पणी गरिरहनु उचित छैन भनेपछि आज उच्चस्तरीय राजनीति समितिको बैठक बस्दैछ होइन चुनावको लागि अन्तिम छिनोफानो हुने भनेर भनिएको छ कङ्ग्रेस सभापति सुशील कोइराला सम हुनुहुन्छ चुनावको लागि अन्तिम चुनौभानो यसले होइन राजनैतिक समितिले गर्ने होइन सरकारले गर्ने हो चुनावको लागि सहयोग गर्ने राजनैतिक समितिले गर्ने हो त्यो सहयोग हामीले गरिराखेका छौँ र एउटा कुरो के भने जति पनि माओवादीको समयमा राजनैतिक नियुक्तिहरू भएका थिए सुकुम्बासी आयोग लगायतका राजनैतिक नियुक्तिहरू जो दलगत रूपमा भएका थिए दलगत रूपमा भएका नियुक्तिहरू सरकार छोड्ने छैन राजी रा ले राजीनामा दिनु पर्थ्यो अहिलेसम्म छोडेको छैन र सरकारले पनि तिनीहरूलाई हटाएको छैन त्यस हामीले बारम्बार चाहिँ सरकारलाई पनि ध्यान आकर्षण गरेको छौँ र माओवादी र मधेसी मोर्चा पक्षलाई पनि ध्यान आकर्षण गरेको छौँ उहाँहरू सरकारको समयमा रहेको सम्बन्धमा धेरै राजनैतिक नियुक्ति गरेका छन् जसले अहिले निर्वाचनमा प्रभाव पार्ने कामहरू भइरहेका छ जस्तो सुकुम्बासी आयोगको नाममा चाहिँ जति अहिले गतिविधि भइरहेका छन् त्यसले चुनावमा प्रत्यक्ष प्रभाव पर्सकरी चुनाव लत्यक्ष प्रभाव पर्ने खजों का राजनैतिक निुक्ति तीन का गतिविधि तुरंत समाप्त पार् पर्यो र राजनैतिक नियुक्ति खारिज करें हमें आज को बैठक भाई भाई यो भाई भाई प्रस्ताव आउने आउने तपाईँ नै प्रस्ताव राखिदिनुहुन्छ तपाईँ प्रस्ताव राखिदिनुहुन्छ यी पनि चर्चा हुन्छन् न अब यो बाहेक अरू चाहिँ हिजो काङ्ग्रेस सभापति सुशील कोइरालाले तपाईँहरूसँग परामर्श गर्नु भएको थियो नि त होइन परामर्श त्यो दिनका दिन हुन्छ के कुरो भयो एउटा एउटा राजनैतिक दलको चाहिँ सभापतिले आफ्ना साथीहरूसँग डेली जस्तो कुरा हुन्छ त्यो कुरामा के भयो कसो भयो भनेर हरेक चिज चाहिँ सार्वजनिक गरिरहेन यी स्वभाव डरिक कुरो के के हुन्छ अब सबै कुरो मलाई हिजो भएको कुरो कुरा कुरो प्रेसलाई पनि आवश्यक पर्ने सूचना जनतालाई सुसूचित गर्ने कुरामा हामी कहिले पनि पछाडि जम्म संविधान सभाको कुरा आएको छ काङ्ग्रेसको हडान चाहिँ के हो हामी छ सय एकको पक्षमा छैनौँ यो छ सय एकले यत्रो सारा जनतामा चाहिँ यत्रो वित्तृष्णा फैलिएको छ यो जम्बु चाहिँ यो संविधान सभा भयो यो, यो, यो जनताको करमा गिर खेल्ने काम भयो जनतालाई बोझ भयो अर्थव्यवस्थालाई बोझ भयो भन्ने यत्रो ठुलो छैन विवाद आएको बिचमा फेरि छ सय जानु छैन उचित हुँदैन त्यसको पक्षमा हामी छैनौँ डाक्टर म धानलाई समय दिनु यहाँलाई म धेरै धेरै धन्यवाद दिन दे चाहन्छु हस् मेरो पनि धन्यवाद नेपाली कङ्ग्रेसका प्रभावशाली नेता डक्टर राम सर मतादानी श्रोताहरू दलहरूको बिचमा सहमतिका शुभ सङ्केतहरू देखिने थालेको छ नेपाल कम्युनिस्ट पार्टी माओवादी पनि अलिकति लचक भएको छ सरकारसँग वार्ता नगर्ने भनेको पार्टीले अहिलेको अवस्थामा वार्तामा बस्नको लागि केही शर्तहरू अगाडि सारेको छ यो शर्तलाई सरकारले कसरी सम्बोधन गर्छ हिजो सरकारका मन्त्री छविराज पन्तले रिपोर्टर्स कलममा भन्नुभएको छ सबै पक्षसँग हामी वार्ता गर्छौँ भनेर हाम्रो बिचमा यतिखेर हुन्छ मधेसका शीर्ष नेता शरण सिंह भण्डारी संविधान सभाको निर्वाचनलाई सुरुदेखि नै हामी आवाज उठाउँदै आएका छौँ किन भन्नुहुन्छ यो वर्तमान जुन यो निषेधको राजनीति छ त्यसले चाहिँ अब मुलुकलाई बन्दी बनायो जति साह्रो हुन्छ संविधान सभाको निर्वाचन हुनुपर्छ भनेर हामीले त एउटा बाँझो खेतमा बिउ छर्छु भनेर त्यो त्यो खेती गर्न सक्ने अवस्था हुन्छ हामीले के भन्यो भने अहिलेको जो अवस्थामा जे विषयहरू हामीले अगाडि सारेका छौँ त्यो विषयबाट के भने यो सब कुराहरू सम्बोधन भएन भने अहिले निर्वाचनै सम्भव छैन किन सम्भव छैन सरकारले त चुनाव गराउने भनिसक्यो अब सरकार अगाडि बढिसक्यो कम्बर कसेर लागिसके सरकार सरकार कम्मर कसरी अगाडि बढेर मात्रै त निर्वाचन भएन नि निर्वाचनको लागि जे जे चाहिँ आवश्यकताहरू हुन्छ त्यो परिपूर्ति नभएसम्म निर्वाचन गर्छु भनेर मात्रै सिधुबाद हुँदैन कि किन हुँदैन सरकारले चाहे भने निर्वाचन गराउन सक्दैन सरसिंह भण्डारीजी अब निर्वाचन त सरकारले निर्वाचन गराएर सरकार मात्रै निर्वाचनमा भाग लिए त्यो त्यो निर्वाचन आफ्नो हिसाबले होला होइन भने निर्वाचनको नाम कि निम्ति निर्वाचन त विभिन्न समयमा भएको छ नि त विगतका इतिहास हेर्ने हुन्थ्यो नि नाम निर्वाचनहरू राजा ज्ञानेन्द्रको पालो निर्वाचन भएकै हुन्थ्यो र तर पनि मधेसी नेताहरू छ नि र मधेसमा राजनीति गर्ने शर्त छ नि अहिलेको स्थितिमा फेरि हुनुहुँदैन भन्ने छ किन यस्तो भयो हाम्रो भनाइ छे स्वड मात्र होइन हाम्रो भनाइ के हो भन्नुहोस् भने विगतको संविधान सभाको निर्वाचन त्यो निर्वाचन प्रक्रिया त्यो निर्वाचनको प्रक्रियाहरू त्यो निर्वाचनमा भएका व्यवस्थाहरू के संविधान नबन्नुको कारण ती व्यवस्था हुन्छ त्यो छे स्वणको कारणले संविधान नबने हो या चाहिँ तपाईँको के भयो यो अन्य जुन कारणहरू छन् त्यहाँ त्यसले गर्दा संविधान नबन्या हो यो सङ्ख्याको कारणले संविधान नबन्या हो छे सोधको कारणले संविधान नबन्या हो जुन दल जनतामा जी, तिर समानुपातिक संख्याको आधारमा प्रत्यक्ष र समानुपातिक आधारमा निर्वाचनको प्रक्रिया तोक्ने यो मुलुकमा त्युनामा रहेका नेपाली जनताहरू समुदाय लिङ्ग वर्ग धर्म सबैको प्रति तोक्नुपर्छ निश्चित गर्ने खालको नीति लिएर तर पनि देशले तपाईँको छ नि सहभागिताको कुरा गरेको छ समन्पातिको कुरा गरेको छ सबै पक्ष छ नि संविधान सभाको निर्वाचनपछि संसदमा सम्बन्ध तपाईँको संविधान सभा पुग्न सक्छन् नि मैले के भन्न खोजेँ भने तपाईँले चाहिँ पार्लियामेंट को इलेक्शन में जहां पर जोनसुग मक में संसद को अवस्थ संसद में प्रत्युत्व के जो होने इलेक्शन होने राष्ट्रीय पार्टी को निम्ति राष्ट्रीय पार्टी अथवा विभिन्न चाह तक प्रतिनिधि को आधार तर संविधान सभा निर्वाचन भैर जहां हमी के बंद हो जो मार्जिनाइज समुदाय छुट्न हे संविधान सभा में संपूर्ण भाग लिखने पाने पद त्यसमा सबै वर्ग धर्म समुदाय लगायतका जुन चाहिँ तपाईँको अल्पसङ्ख्यकदेखि लिएर सबै खालका मान्छे हुनुपर्छ भने प्रतिनिधि गर्नुपर्छ भने अहिले तपाईँले फेस होल लाउनुको चाहिँ औचित्य के हिजो तपाईँले फेस होल्ड नलगाएर चाहिँ हिजो संविधान सभाको निर्वाचन गर्नुभयो त्यसमा सबैले भाग लिए तपाईँको ऋषिजी तपाईँको मेरो भनाइ के छ भने सरकारले ठुला दलले के भन्नु पर्यो भने हामीले निषेधको निम्ति यो फेसोर ल्याएको हो यसमा चाहिँ नि फल्ला फला फल्ला फला नहुन् भनेर हिसाबले ल्याएको हो तपाईँले भने चाहिँ हो हाम्रो भनाइ के छ भने छे सोडले गर्दाखेरि चाहिँ यहाँबाट विशेष गरी गरी सीमान्तकृत समुदायका मानिसहरू र विशेष गरी बहिष्कर्मा परेका समुदायका मानिसहरूलाई चाहिँ प्रतित्व हुन सक्दैन हाम्रो भनाइ त्यो हो तपाईँ पनि त्यही भन्दै हुनुहुन्छ जोपात त्यो आउँछ अनि जोपात त्यो भने के नेपालभन्दा बाहिरका मानिस आउँछ नि नि त्यो पच्चिसजना संख्याएको तर पनि दलको नेताहरूको भागमा चुनाव हारे ती मान्छेलाई ल्याउनु जो अहिले अपराधमा चिन्तेहरू छुनामा गएर बसिरहेका छन् त्यस्ता मान्छेले ल्याउनु चाहिँ त्यति बेला पच्चिसजना जब मेरो भनाइ के भने जुन कुराको हिजो दुरुपयोग हो त्यो बारेमा तपाईँ नबोल्ने हिजो चाहिँ के छ भनेपछि तपाईँको समानुपातिक र प्रत्यक्षबाट प्रतित्व गर्नेको सङ्ख्याभन्दा बढी सरकारले विभिन्न क्षेत्रका व्यक्तिहरू चाहिँ विद्वानहरू ल्याउने भनेर छुट्याएको श्रोतमा चाहिँ नै के खालको मान्छे आयो तपाईँको अनुहार हेर्नुहोस् त म कसैप्रति मेरो कुनै किसिमको आग्रह छैन जनताको नेता हो नि जनताको नेता जनतामा गएर एक प्रतिशत मत ल्याएर छ नि संविधान निर्माण गर्नको लागि एउटा अहिले चाहियो आवश्यकता बोध गरे नि दलहरूले निर्वाचन आयोगले तपाईँको छ सय एकको संख्यामा हिजोको निर्वाचन भयो के चार दलले भन्नु पर्यो नि त छ सय एक संख्या नै हिजो संविधान सभाको बादको बन्नु पर्यो नि के तपाईँ मान्नुहुन्छ छ सय एक संले गर्दा संविधान अब चार सय एकानब्बेले वर्ष भने पक्का हो ग्यारेन्टी हो सुन्नुहोस् ऋषिजी तपाईँको सम्भावना या नसम्भावना भनेको चार दलको सिन्डिकेटले सनकमा लहरबाट बिना आधारमा गरेको चाहिँ निर्णय यदि सबैले मान्नुपर्छ भन्ने हो भने चाहिँ त्यो कस्तो खालको जुन चाहिँ तपाईँको चाहिँ परिस्थिति र कस्तो खालको निर्वाचन हो मलाई तपाईँ बताइदिनुहोस् भण्डारीजी तपाईँहरूको शर्त के के हो र के के पुरा हुनुपर्छ हाम्रो शर्त भनेर चाहिँ के भने जस्तो तपाईँले कुरा अहिले उठाउनु पऱ्यो होल्ड भनेर यो फ्रेस होल्ड कहाँबाट हिजो संविधान मेरो भनेको के भने हिजो संविधान सभाको निर्वाचन भयो सबैले भाग लिए सबैले भाग लिएर चाहिँ संविधान सभा बन्यो संविधान सभाले संविधान दिन सकेन अब अहिले आए त मूल कुरो केमा जानु पर्यो भने के के कुराको कारणले संविधान बन्न सकेन तर्फ पो जानु पर्यो त एकता भन्दा पनि मेरो भनाइ के भने मूलभूत कुरो के छ भने तपाईँ म एउटा इक्जाम्पल दिउँ संविधान सभाको अन्तिम बेलासम्म अन्तिम बेला आउने बेलामा हस्ताक्षर चाहिँ अभियान सुरु भएको थियो तपाईँलाई याद छ होला जो हस्ताक्षर अभियानमा करिब करिब चार सय चाहिँ भन्दा बढी सङ्ख्या चार सय सोह्र कि चार सय त्यहाँनिर उन्नाइस सङ्ख्या पुगिसकेको थियो त्यो सङ्ख्यालाई यदि वैधानिकता दिएको संविधान जारी भइसकेको हुन्थ्यो जुन विषयलाई लिएर चाहिँ हिजो चार सङ्ख्या पुग्यो त्यो सङ्ख्या दुई तिहारभन्दा बढी थियो त्यो सङ्ख्यालाई यदि हिजो विधिवत स्वीकार गरेको भए त्यसरी त्यो संविधान बनिसकेका हुन्थ्यो आज त्यो सङ्ख्या लाई हिजो स्वीकार गरिएन र अहिले आएर चाहिँ के भने यो थ्रेस होल्ड एकातिरबाट अर्कोतिरबाट छ सयको सङ्ख्या घटाएर समानुपातिको सङ्ख्या घटाएर अनि हिजो त्यो अवस्था नबरोस् भनेर चाहिँ जुन षड्यन्त्र भइराखेको छ त्यो सबैले बुझाएको छ विशेष गरेर तपाईँ छ सय एकको पक्षमा हुनुहुन्छ थ्रेस होल्डको पक्षमा हुनुहुन्छ हामी छ भन्दा पनि हामी सिक्सटी फोर्टी प्रतिशतको पक्षमा छौँ समानुपाति साठी प्रतिशत प्रत्यक्ष चालिस प्रतिशत यो रेसियो घटाउनु हुँदैन रेसिओ घटे जिसको संविधान बनने खोजि जिसको संविधान आवश्यकता उसको प्रतिवन और उसको पक्ष में संविधान बंदे तुनाव में भाग लिखना भाई त्यो बाबा जुन जनताको निम्ति संविधान बस के अरे सभा बनेको छ जुन जनताले चाहिँ आफ्नो अधिकार चाहिँ सुरक्षित गर्नु संविधान मागेको छ उसैको प्रतित्व हुँदैन उसैले बनाउनु पाउँदैन उसकै त्यहाँ चाहिँ के अरे अधिकार सुनिश्चित हुँदैन भने त्यस्तो संविधान त्यस्तो निर्वाचनले के संविधान बनाउला तपाईँलाई लाग्छ <laughs> त्यस्तो संविधान नेपाली स्वीकार गर तपाईँलाई लाग्छ त्यस्तो संविधान भोलि पनि हाले भने हुन्छ त्यो संविधान लागू होला त भनेपछि यो निरर्थक चाहिँ प्रयास गर्नु हुँदैन सार्थक निर्वाचनको निम्ति हामीले सारेका जुन विषयहरू छन् त्यो विषयलाई सम्बोधन गरेर अनि निर्वाचन गयो भन्दाखेरि निर्वाचन हुन्छ हामी के भन्छौँ भने निर्वाच निर्वाचन भयो भने हामी निर्वाचनमा भाग लिन्छौँ धन्यवाद दिन चाहन्छु धन्यवाद मेरो पनि राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारी आदानी श्रोताहरू अब लाग राष्ट्रिय प्रजातन्त्र पार्टी थियो राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको चर्चा परिचर्चा सुरु भएको छ जे तिन गतेबाट चाहिँ यो महाधिवेशनले के गर्छ त दुवै पार्टी कसरी अगाडि बढ्छ त अहिलेको स्थितिमा संविधान सभाको निर्वाचन सम्पन्न गराउनको लागि यो पार्टीको भूमिका के हुन्छ त हाम्रो बिच हुन्छ पार्टीका महामन्त्री पशुराम खापुङ खापुङजी हजुर हजुर यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु धन्यवाद अबको स्थितिमा संविधान सभाको निर्वाचनमा जाँदा तपाईँको पार्टीको एजेन्डा के हुन्छ अबको संविधान सभाको निर्वाचनमा जाँदा हाम्रो पार्टीको नारा राष्ट्रवाद हुन्छ एउटा कुरा हेर्नुहोस् र अर्को यो संविधान बनाउन चार दल असफल भए त्यस प त्यसकारण अब संविधान बनाउन कुनै न कुनै सशक्त लोकतान्त्रिक दल चाहियो अरू असफल भएको अवस्थामा एकपटक हाम्रो हलोलाई मतदान गरेर हामीलाई मौका दिनुहोस् भन्ने हाम्रो होइन अरू असफल भएपछि एउटा सशक्त शक्ति चाहियो त्यही शक्ति निर्माणको निम्ति हामी लागेका हौ अब फेरि पनि यो चार दलले नै मौका पायो भने तपाईँलाई म आजै भन्छु यिनीहरूले संविधान बनाउँदैन किन बनाउँदैनन् मुलुकको चारवटा राजनीति शक्ति मिल्यो भने त सबै कुरा हुन्छ नि थापुङजी नहुने कुरा चाहिँ हुँदो रहेछ जस्तो तपाईँलाई म भन्छु दुई वर्षको निमित्त संविधान सभाको निर्वाचन भएको थियो चार वर्षभन्द बनाएर उनीहरूकै कारणबाट सकियो अब बालवाला प्रधान न्यायाधीशलाई मन्त्री परिषदको अध्यक्ष बनाउने काम पनि उनीहरूले गरे यति ठुलो चाहिने भ्रष्टाचारको सबै आरोप लागेका बनाए। अब नहुने काम काम प्रयोग बनाएमको लागि कुरा बिर्सिनु हुँदैन भने राजीनामा नदिकन प्रधान न्याधीश पदबाट राजिनामा नदिकिन ना उहाँलाई मन्त्री परिषदको अध्यक्ष बनाउनु हुँदैन भन्ने हाम्रो पार्टीको स्ट्यान्ड छ र त्यो छैन त्यसमा परिवर्तन भइसकेको छ तपाईँका पार्टीका नेताहरू हजुर परिवर्तन परिवर्तन सूर्यबा थापाले यही बाढी बस्न भन्नुभएको छ अब छोडिदिनुहोस् त कुरा भनेर होइन एउटा कुरा हो तर हाम्रो पार्टीको स्ट्यान्ड चाहिँ त्यही हो उस तपाईँको पार्टीले महाधिवेशनमा के गर्छ त महाधिवेशन यो एजेन्डा आउँदैन महाधिवेशनमा पूर्ण रूपमा मुलुकको पिक्चर हामी अगाडि प्रस्तुत गर्छौँ र त्यसलाई समाधान गर्ने हाम्रो मार्गदर्शन के के हो भनेर महाधिवेशन म्यान्डेट लिएर हामी अगाडि यस्तो झिनो मैनौ भनेपछि तपाईँको पार्टी होइन जसरी एकताको महाधिवेशन गर्न लागिरहेको छ यो अवस्थामा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन लाग्छ सङ्घीयता लोकतन्त्र गणतन्त्र हामी चाहिने र बहुलवाद बुझ्नु भएन र आर्थिक निर्वाचन संसदीय प्रणाली यो हाम्रो चाहिने आ, बेसिक फन्डामेन्टल कुरा हो हामी यसैमा अडिएर अगाडि बढ्छौँ धर्मनिरपेक्षताको पक्षमा नि तपाईँ पार्टी लाग्छ होइन हाम्रो के हो भने सुरुमै धर्मनिरपेक्षको कुरा चाहिने संविधान सभाको बैठकमा घोषणा गरेको अवस्थामा हामीले रिजर्भेसन के गर्यौँ भने यस्ता विषयहरूमा लोकमत जनताको अहिमत लिनुपर्छ यो विषयले पहिला चर्चा पाएको थिएन भन्ने हाम्रो त्यस बेलाकै रिजर्भेसन हो र अहिले चाहिँ हामी के भने सर्वधर्म सापेक्ष राष्ट्रको रूपमा अगाडि बढ्दैछौँ भनेपछि नेपालमा हिन्दू राज्य चाहिँदैन त्यो कुरै आएर राज्यको अगाडि सबै धर्म समान हुन् कुन नागरिकले के धर्म मान्ने वा नमान्ने उसको फन्डामेन्टल अधिकार हो नैसर्गिक अधिकार हो त्यसकारण व्यक्तिलाई चाहिने कुरामा व्यक्तिले मान्ने कुरा वा व्यक्तिले नमान्ने कुरामा पार्टी हाम्रो प्रवेश गर्दैन पार्टीको दृष्टिकोण के भने सबै धर्म हाम्रो मुलुकका सम्पत्ति हुन् संस्कृति हुन् निधि हुन् यिनीहरूलाई राज्यले समान रूपमा जाँदा जाँदै हजुर हजुर अहिलेको स्थितिमा छ नि हजुर पार्टीमा छ नि अब अध्यक्ष को हाम्रो हेर्नुहोस् यो तिन चार पाँच हाम्रो अधिवेशन सुरु हुँदैछ यह एकता एक को अविवेशन एकता को अभवेशन हम ये भव्यता का साथ सफल पार्शुपतिमशेर सा। की डॉक्टर तुम सहमति हो सहमति को लगी हमी भरमुक्त प्रयास करन अशुराम खापुंग छाइना तर ये मैं ग्यारेटी साथ भूँ ती हमी सहमति करें जान अधुनाव होते हैं जी, थ्याङ्क यू सो मच पशुराम खापुङजी समय दिनमा यहाँलाई धेर धन्यवाद दिन चाहन्छु महामन्त्री पशुराम खापुङ आदानी श्रोताहरू अब लाग्छ मालेको महाधिवेशन सुरु भएको छ यो महाधिवेशनले पार्टीलाई कसरी गतिशील बनाउँछ त्यतिमा राष्ट्रिय एजेन्डालाई कसरी सम्बोधन गर्छ अथवा यो महाधिवेशनले साँच्चीकै नेतृत्वको बारेमा के गर्छ र नेपाल कम्युनिस्ट पार्टी हिमालयको जुन किसिमको एउटा प्रभाव छ अब मालेको प्रभाव चाहिँ कस्तो छ एकीकृत माओवादी पार्टीको जुन प्रभाव छ मालेको प्रभाव चाहिँ कस्तो छ नेपालमा धेरै कम्युनिस्ट पार्टी छन् साँच्चीकै कम्युनिस्ट पार्टीको महाधिवेशनले पार्टीलाई सामूहिक नेतृत्वमा लिएर जानको लागि के निर्णय गर्छ त सिपी मैनालीजीले अहिलेको स्थितिमा पार्टीलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ त भन्ने बारेमा हामी कुराकानी गर्दैछौँ नेपाल कम्युनिस्ट पार्टी मालेका महासचिव सिपी मैनालीसँग हामी कुराकानी गर्दैछौँ मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको महाधिवेशन को बारेमा हिजोबाट सुरु भएको पार्टीको महाधिवेशनको मुख्य मुख्य एजेन्डा के हो भन्ने बारेमा हामी सिधा सम्पर्कमा छौँ नेपाल कम्युनिस्ट पार्टी मालेका महासचिव सिपी मैनालीसँग मैनालीजी यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु तपाईँको पार्टीको महाधिवेशन हिजोबाट सुरु भएको छ यसले मुलुकलाई गति दिनको लागि के के गर्दैछ हिजोदेखि हामीले हाम्रो पार्टी लेख छैटौँ राष्ट्रिय सम्मेलनको सुरु गरेका छौँ हिजो प्रज्ञा भवन कमलादिमा देशको उद्घाटन सत्र भयो जसमा विभिन्न दलका नेताहरू र अन्य ने मित्रहरूको पनि उपस्थित थियो र उहाँका अभिव्यक्तिहरू पनि रहे दोस्रो अब हामीले मुख्य रूपमा हाम्राहरू धेरै पार्टीका सिद्धान्त कार्यक्रम यसको विधान जस्ता धेरै कुराहरू पनि यी सम्मेलनका विषयहरू भए पनि हाम्रो पूर्ण ध्यान चाहिँ अहिलेको अग्रगामी जुन परिवर्तन छ अग्रगामी राजनीति छ त्यसलाई संस्थागत गर्ने त्यसलाई र संविधान सभाको चुनाव गरेर संविधान निर्वाचन गरे गरेर संविधान सभाको निर्वाचन गरेर त्यसद्वारा नयाँ लोकतान्त्रिक संविधान कुरामा नि हामी केन्द्रित भएर संविधान सभाको निर्वाचन गराउनुको लागि तपाईँको पार्टीको भूमिका के हुन्छ दबाव के हुन्छ हामी के देख्छौँ भने अब चौध जेठ उनसत्तरीमा जुन ढङ्गले तत्कालीन गठबन्धन सरकार देशमा संवैधानिक सङ्कट र राजनीतिक गतिरोध ल्याउने गरी चुनाव घोषणा गरेर जबरजस्ती सत्तामा बस्दै गएको थियो त्यसले देशमा ठुलो संकट ल्याएको थियो र राजनीतिक हिसाबले दलीय सहमतिको आधारमा दलीय सरकार राष्ट्रिय सरकार बनाएर रा चुनावमा जानुपर्छ र चुनाव नै अहिलेको गतिरोध सङ्कटको चाहिँ निकास हो भन्ने मान्यता तबदेखि नै बोक्दै आएका हुँ तर पनि पछिल्लो बेलामा अब भनौँ न जुन ढङ्गले एकीकृत माओवादीले बहालवाला प्रधान न्यायाधीशलाई कार्यकारी प्रमुख बनाएर ल्याउने बनाउने प्रस्ताव ल्यायो चुनाव त्यस मार्फत गर्ने प्रस्ताव ल्यायो त्यसलाई ठिक ढङ्गले हेरेर अब चाहिँ काङ्ग्रेस एमाले जस्ता प्रमुख प्रतिपक्षहरूले व्यवहार गर्न नसकेकोले गर्दा र उनीहरूले राजनीतिक हिम्मत हारेकोले गर्दा अब बालवाला प्रधानमन्त्रीको नेतृत्वमा अहिलेको स्थितिमा छ नि तपाईँको पार्टीको नेतृत्व परिवर्तन हुन्छ कि हुँदैन अनि यस्तो स्थितिमा अब हामीहरूले यो पनि यो सरकारलाई निर्द्देश्य ढङ्गले बदलेर भन्दा पनि यसमा रहेका कमी कमजोरीहरू दोषहरूलाई सकेसम्म सुधार्दै मुङसिरभित्र धाँधली रहित स्वच्छ निष्पक्ष चुनाव गराउनको निम्ति एउटा दबाब आन्दोलन गर्नु र ती सुधार परिवर्तन गरेर त्यो चुनावलाई सुनिश्चित गर्नु अहिलेको अब उहाँले लिने दिशाको महत्त्वपूर्ण पाटाहरू हुन् पक्षहरू हुन् र तपाईँले प्रश्न गर्नुभयो सम्मेलनमा विधान कार्यक्रम लगायत नेतृत्वको विषयमा पनि सफल हुनेछ र यो हाम्रो यो छिटो राष्ट्रिय सम्मेलनको बन्द सत्रले प्रतिहा प्रतिनिधिहरूले केन्द्रीय कमिटीको नयाँ निर्वाचन गर्नेछन् अब त्यसमा विभिन्न नयाँ व्यक्तिहरू पनि आउने छन् र त्यसमा कतिपय जिम्मेवार तपाईँ नै महासचिव बनेर आउनु सिपिजी हाम्रो तपाईँलाई धेरै धेरै शुभकामना छ तपाईँ अगाडि बढ्नुहोस् र तपाईँले जुन किसिमको नीति कार्यक्रम लिएर आउनुहुन्छ नि त्यसलाई सबैले समर्थन गर्नु सिपी बहुत धन्यवाद हामी त्यही दिशामा जाने कोसिस गर्छौँ थ्याङ्क यू सो मच सिपिजी हामीलाई समय दिनु म धेरै धेरै धन्यवाद दिन चाहन्छु त नेपाल कम्युनिस्ट पार्टी मालेका महासचिव सीपी मैनाली आदानी मुलुकमा सहमतिका सङ्केतहरू देखिन थालेको छ चुनावको माहौल बन्न थालेको छ र आज उच्च स्तरीय समितिको बैठक छ यो बैठकले चुनावको माहौललाई अगाडि बढाउनको लागि आफूलाई केन्द्रित गर्नेछ शीर्ष नेताहरूले समीक्षा गर्नेछन् र आगामी रणनीतिहरू तय गर्नेछन् आजको कार्यक्रमबाट प्राविधिक मित्र नन्दुर धेरै धेरै धन्यवाद दिँदै मलाई बिदा हुन चाहन्छु नमस्कार अर्पण प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्रणाली रत्नगर मेन रोडी चोक चितवन बिहान को सात बजे बिहान को सात बजे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 परका, रत्नगर अस्पताल प्राली, रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस